विपदका बखत हुने क्षतिबाट बस्नका लागि ग्रामीण क्षेत्रका मानिसहरू सचेत महाकाली अञ्चल अस्पतालमा रहेको आइसियु सञ्चालनमा आउन सकेन विद्यालय भवन बत्केता विद्यार्थीहरू समस्यामा खरिदले बाली नलाग्दा पाचुराका ती र गासम्म भोकमरी हुने डडेलधुरामा धान उत्पादनमा तेत्तिस प्रतिशतले वृद्धि प्रधानमन्त्री बन्ने चक्करमा देउवालले परराष्ट्र नीति विवृत्त कार्य गरेको एमाले उपाध्यक्ष राहुलको आरोप संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन हुनु आवश्यक रहेको मन्त्री लेखकको भनाई र सुदूरपश्चिमका नौ जिल्लाबाट पञ्चासीवटा स्थानीय तहको सिफारिश असोज मसन्तसम्म अठार वर्ष पूरा हुनेले आगामी चुनावमा घोटा पाउने प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सीलेसनको बयानब्बे दशमलव दुई मिका हर्जा इन्टरनेटमा रेट युनिटीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म भूपेन्द्र विष्ट सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु विपदका वखत हुने क्षतिबाट बस्नका लागि ग्रामीण क्षेत्रका मानिसहरू सचेत रहने गरेका छन् जलवायु परिवर्तनको प्रभावका हिसाबले विश्वमै आकस्मिक रूपमा दै विपरको पुद्धार गरेकाले विपदको समयमा सुरक्षित स्थान पहिचान गरी आत्मसुरक्षा गर्नका लागि ग्रामीण क्षेत्रमा गठन गरेका विपद व्यवस्थापनका समूह जनता सक्रिय र सचेत रहने गरेका हुन् नेपाल रेडक्रस सोसाइटी डडेलध्राको विस्तार परियोजना मार्फत विगत एक वर्ष जिल्लाको भाग्य ेश्वर रूप देवल दिव्य बगरकोट गाविसमा विपद व्यवस्थापनको कार्यक्रम सञ्चालन गरी स्थानीय स्तरमा विपद न्यूनीकरण गर्न विभिन्न क्रियाकलापहरू सञ्चालन गरेको छ विपदका दृष्टिकोणले यी गाविसहरूमा पहिरो तथा ससाना खोल्साहरूले घरखेत बगाउनका साथै भूचेको खतरा हुने भएकाले कार्यक्रम सञ्चालन गरिएको नेपाल इटका सोसाइटी डलधुरा सभापति शिवराज पन्तले बताउनु भएको छ महाकाली अञ्चल अस्पतालमा रहेको सघन उपचार कक्षा आइसीयू सञ्चालनमा आउन सकेको छैन डाक्टरको अभावमा आइसीयू मेसिन सञ्चालनमा आउन नसकेको हो दुई हजार बहत्तर असार तीन गति महाकाली अञ्चल अस्पतालमा आइसीयू मेसिन लगाएको थियो चार बेडको उक्त आईसीयू मेसिन जडान भए पनि डाक्टर नहुँदा प्रयोगविहीन अवस्थामा रहेको छ आइसीयू सञ्चालन गर्न विशेषज्ञ डाक्टरको आवश्यकता पर्छ हामीसँग मेसिन मात्रै छ डाक्टर छैनन् महाकाली अञ्चल अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले भनी डाक्टर नभएकाले आईसीयू सञ्चालन नभएको हो आइसीयू संचालनको लागि चौविस घण्टा डाक्टर उपलब्ध हुनुपर्ने उनले बताएका छन् हामीसँग तोकिएको दरबन्दी डाक्टरको पदपूर्ति भएको छैन उनले भनी आइसीयूका लागि बाट डन् महाकाली अञ्चल अस्पतालमा सताइसजना डाक्टरको दरबन्दी भए पनि हाल दशजना डाक्टर मात्र कार्यरत रहेका छन् आईसीयू मेसिन लागेको डेढ़ वर्ष हुँदासम्म पनि प्रयोगमा आउन सकेको छैन डडलधुराको देवल दिव्यपुर गाविस दुई भण्डारी गाउँमा रहेको गंगेश्वर आधारभूत विद्यालयको भवन भत्किदा विद्यार्थीहरू समस्यामा भएका छन् हिजो विहान दस बजेतिर गंगेश्वर आधारभूत विद्यालयमा रहेको दुईटले भवन भत्किएको भवन भत्किएर कोठामा रहेका शैक्षिक सामग्रीहरू पूर्ण रूपमा च्यापिएको गंगेश्वर आधारभूत विद्यालयका प्रधान हरिसिया एडीले जानकारी दिनु छ विक्रमसम्म दुई हजार सालमा स्थापना भएको विद्यालयका भवनहरू जीर्ण बनेको हुँदा भवन भत्किएको उहाँले बताउनु भएको विद्यालय भवन भत्किँदा अहिले विद्यार्थीहरूलाई बाहिरी खुल्ला चौरमा पठन पाठन गराइरहेको समेत उहाँले जानकारी दिनुभएको छ बाचुराका तेह्रवटा गाविसमा भोकमरी हुने सम्भावना देखिएको छ उत्तरी भेगका आठ गाविस र दक्षिणी भेगका पाँच गाविसमा यस वर्ष अन्न उत्पादन नहुँदा भोकमारी हुने सम्भावना देखिएको हो उत्तरी भेगका वाइस सापपाटाराहरू गाविसमा खडेरीबाट प्रभावित रहेका छन् यी गाविसमा रोपाई गर्नका लागि राखेका बिउ बेर्ना नै सुकेपछि खाद्यान्न अभाव हुने भएको हो बर्सातमा धान रोप्न नपाएका कृषकहरूको खडेरीले गर्दा लगाएको कोदो र अन्य बाली पनि सुक्न थालेको छ खडेलले गर्दा खेतमा बाली लगाउन नपाएको बाई आठ कि सीताले बताइन् खेती लगाउनका लागि धानको बिउ राखे पनि पानी नपरेपछि बेर्ना समेत उखालेर फाल्नु परे उनले भनिन् खडेरीले गर्दा विहान बेलुकी हात जोड़न समेत धौध परेको सीताले बताइन् खेती लगाउनका लागि आकाशे पानीको भर पर्ने भएकाले पानी नै नपरेपछि धानको बेर्ना नै सुकेको सपटाका मानबहादुर रोकाले बताएका छन् खडेरीका कारणले खेती लगाउन नपाएको स्थानीयले बताएका छनृ डडेलधुरामा यस वर्ष गत वर्षको तुलनामा धान उत्पादनमा तेत्तीस प्रतिशतले वृद्धि भएको छ गत वर्ष उन्नाइस हजार नौ सय सात धान उत्पादन भएकोमा यस वर्ष बढेर छब्बीस हजार बाइस मेट्रिक टन उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय डडेलधुराले जनाएको छ डडेलधुरामा यस वर्ष छ हेक्टर क्षेत्रफलमा धान खेती गरिएको थियो पानी समयमा पर्नु किसानहरूले रोपाए पनि समयमै गर्नाले धान उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालय डडेलधुराका योजना अधिकृत्ता सन्तोष पौडेलले जानकारी दिनुभएको छ उहाँले किसानहरूले उन्नत जातका बिउ रोपेकाहरूले पनि धान उत्पादनमा वृद्धि भएको बताउनु छ उत्पादन में जडी धुरा में पन्न प्रतिशत वृद्धि नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री भन्ने चक्रमा कांग्रेस सभापति देउवाली परराष्ट्र नीति विपरीत कार्य गरेको आरोप लगाउनु भएको छ प्रदेश नम्बर सात स्तरीय प्रथम अगुवा कार्यकर्ता फेलाका निर्णय सार्वजनिक गर्दै उपाध्यक्ष रावलले कांग्रेस सभापति देउवाली प्रधानमन्त्री हुने स्वार्थमा पंचशीलको सिद्धान्त विरूद्धका कार्य गर्दै विदेश सामूलम्पसार परेको आरोप लगाउनु भएको छ सभापति देउवालले केही दिन भारत भ्रमणका क्रममा तिब्बतका नेता दलाइ लामासँग भेट गरे गरेको भनेर व्यापक आलोचना खेपिरहेको प्रसंग उल्लेख गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका रावलले लामालाई देउवाले नभेटेको दावी गर्नु हास्यास्पद भएको बताउनु भएको छ उहाँले संविधान कार्यान्वयनको नाममा तराई र पहाड़लाई मिल्न नदिने षड्यन्त्र भइरहेको समेत बताउनु भएको छ उहाँले अठार वर्षदेखि हुन नसकेको स्थानीय तहको निर्वाचन गराएर देशलाई स्थायित्व दिनुपर्ने बेलामा वर्तमान सरकारले आफैले संशोधनका नाममा संविधान कार्यान्वयन गर्न नदिने षड्यन्त्र भइरहेको बताउनु भएको छ भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन हुनु आवश्यक भएको बताउनु भएको छ कञ्चनपुरको भीमदत्ता नगरमा नेपाल प्रेस युनियन कञ्चनपुर शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान संशोधन गरी यसप्रति देखिएका असन्तुष्टि हटाउनु र स्थानीय तहको निर्वाचन गराउनु वर्तमान सरकारको राष्ट्रिय एजेण्डा भएको बताएका हुन स्थानीय तहको निर्वाचन गराउनु नै संविधान कार्यान्वयन हुनु हो मन्त्री लेखकले भने त्यसका लागि सरकार तयारीका साथ अघि बढ़िरहेको छ असन्तुष्टि जनाउँदै आएका विषयमा मधेसपाती दलसित लोकतान्त्रिक ढंगाले समस्याको सम्बोधन गर्न सरकार तयार रहेको उनको रहेको थियो त्यसैगरी महाकाली नदीमा चारलेनको आठ सय मिटर लम्बाइको पक्की पुल निर्माण सम्बन्धी विस्तृत प्रतिवेदन भारत सरकारलाई अन्तिम सहमतिका लागि पठाएको छ भन्दै उनले आगामी चार महीनाभित्र पुल निर्माणका लागि बोलपत्र आह्वान हुने विश्वास समेत व्यक्त गर्नु भएको छ तपाई अवेन्सी मडुलेसनको बयानब्बे दशमलव दुई मिका खर्चलाई इन्टरनेटमा रेडियो भएको छ सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका नौ जिल्लाबाट स्थानीय तह पुनसंरचना सम्बन्धीको आयोगमा पञ्चासीवटा स्थानीय तह सिफारिश गरिएका छन् नौवटै जिल्लाका स्थानीय तह पुनसंरचना प्राविधिक सहयोग समितिहरूले सुदूरपश्चिममा पञ्चासीवटा स्थानीय तह बनाउन सिफारिश गरेका हुन् सिफारिश गरिएको तहहरूमा दुई उप महानगरपालिका तीसवटा नगरपालिका र त्रिपन्नवटा गाउँपालिका रहेका सिफारिश गरिएका दुई उप महानगरपालिकामा एक जिल्लाबाट छ भने अर्को कंचनपुर जिल्लाबाट रहेको छ कैलालीमा हालको धनगढ़ी उपमहानगरपालिका महाअतरिया नगरपालिकाका केही ओडा थपेर उपमहानगरपालिकाको सिफारिश गरिएको हो भने कञ्चनपुरमा पनि भीमदत्ता नगरपालिकालाई उपमहानगरपालिका बनाउन सिफारिश गरिएको हो निर्वाचन आयोगले असोज मसन्तसम्म मतदाता नामावलीमा नाम दर्ता भई अठार वर्ष पूरा भएका मतदाताको नामावली संकलन शुरू गर्ने भएको छ आयोगले पहिलो चरणमा हिजोदेखि मतदाताको नामावलीलाई अध्यावधि गर्ने र मतदाता नामावली संकलन शुरू गर्न लागेको हो पहिलो चरणमा ताप्लेजुङ सङ्क्रासभा सोलखुम्बु दोलखा र सुवा धादिङ मनाङ गोरखा मुस्ताङ बागलुङ रूकुम हुम्ला जुम्ला डोल्पा कालीकोट मुगु चाचरकोट बजाङबाजुरा र दार्चुला समेत हिमाली तथा उच्च पहाड़ी एक्ैस जिल्लाका सम्पूर्ण सविसरा नगरपालिकाहरूमा मतदाता नामावली संकलन तथा अध्यावधि गर्न श्रुरू गर्ने आयोगले जनाएको छ दोस्रो चरणमा बाँकी चौपन्न जिल्लामा पछि कार्यक्रम शुरू गर्ने मिति तोकिने आयोगले जनाएको आयो राष्ट्रिय परीक्षा बोर्डले कक्षा बाह्रको मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ सा। हिजो साझ सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा उनासी दशमलव दुई सात प्रतिशत अर्थात पच्चिस हजार आठ सय क्षार्थी उत्तीर्ण भएका छन् परीक्षाको नतिजा एडु खपर मार्फत थाहा पाउन सक्नुहुनेछ बोर्डले परीक्षा भएको बीसौं दिनमा नतिजा सार्वजनिक गरेको हो गत कार्तिक छ गते भएको मौका परीक्षामा बत्तीस हजार छ सय सहभागिता रहेको बोर्डले जनाएको छ परीक्षा संचालनका लागि बोर्डले देशभर सतासी परीक्षा केन्द्र निर्धारण गरेको थियो बोर्डले विद्यार्थीहरूको नियमित पढ़ाईलाई असर नपर्ने गरी परीक्षाफल प्रकाशन गरेको जनाएको छ नियमित तर्फको एक विषयमा अनुतीर्ण भएका विद्यार्थीहरूलाई मौका परीक्षामा समावेश हुन पाउने व्यवस्था रहेको छ बोर्डले गत फदौ 27 गते नियमित तर्फको परीक्षाफल प्रकाशन गरेको थियो नवीकरणीय ऊर्जा सम्बन्धी एक दिने समुन्वयात्मक कार्यशाला गोष्ठी हिजो डडेलमा सम्पन्न भएको छ वैकल्पिक ऊर्जा प्रवर्तन केन्द्रको सहयोग तथा ग्रामीण विकास सेवा केन्द्र क्षेत्रीय सेवा केन्द्र राजपुर आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो गोष्ठीमा संस्थाद्वारा संचालित नवकरणीय ऊर्जा सम्बन्धी कार्यक्रमका अवस्थाका बारेमा चित्रण गरिएको थियो र नवीकरणीय ऊर्जा प्रवर्धनका विषयमा पनि छलफल गरिएको थियो क्षेत्रीय सेवा केन्द्रद्वारा सुदूरपश्चिमका जिल्लामा नवकरणीय ऊर्जा प्रवर्धन कार्यक्रम अन्तर्गत पाँच मेगावाट विद्युतीकरण भए हालसम्म बयासीवटा आयोजना सम्पन्न भइसकेको र अहिले एकतीसवटा आयोजनाहरू निर्माणका क्रममा रहेको क्षेत्रीय सेवा केन्द्रका टीम लिडर टेक बहादुर बलायरले जानकारी दिनुभएको छ गएको असारूङ तिस गते बाउली गार्डले बाढ़ घाटको बाढ़ीले बगाएको बजाङको चैनपुर सिंचाई कुलो चार महीनापछि सञ्चालनमा आएको छ गहु छर्ने बेला सिंचाईका लागि पानी आएपछि कृषकहरू खुसी भएका छन् कुलोमा फालेका खाली सिसिका बोतल प्लास्टिक कुहिएका तरकारी फाटो कपडाहरू लगायतको फोहोर कुलोमा पनि पानीसँगै बग्न थालेपछि सदरमा काम भने दुर्खन्धित भएको छ लामो समयसम्म समय पानी सञ्चालनमा नहुँदा बजार क्षेत्रका मानिसहरूले घर तथा पसलबाट निस्किने फोहरीले कुलोमा फालेका थिए सरकारी सेवालाई स्थानीय नागरिकको घर दैलोमा पुगेरै सेवा दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बैद्यले शुक्रबारदेखि ग्रामीण क्षेत्रमा एकीकृत गम्ती शिविर संचालनमा ल्याउने भएको छ जिल्ला कृषि प्रमुख जिल्ला अधिकारी किशोर कुमार चौधरीका अनुसार ग्रामीण क्षेत्रका नागरिकको सदरमकांसम्म पहुँच नपुगेको अवस्थामा कार्तिक 26 र सताइस गते थालाकाड़ा तथा कार्तिक उन्तिस र तीस गते गाछरीमा एकीकृत एक घुम्ती शिविर सञ्चालन गर्न लागेको हो सार्वजनिक निकायबाट प्रदान गरिने सेवालाई दुर्गम गाउँ बस्तीका जनता सामू पुरयाई भरपर्दो गुणस्तरीय सर्वसुलभ सहभागितामूलक र बनाउन घुम्ती शिविर सञ्चालन गर्न लागेको प्रमुख जिल्ला अधिकारी चौधरीले बताउनु भएको छ शिविरमा नागरिकता वितरण मतदाता नामा ले अपंगता परिचय पत्र स्वास्थ्य सेवा कृषि प्रदर्शनी बिउ बिजन वितरण लगायतका सेवा प्रदान गर्ने भएका छन् यसका साथै नेपाली सेनाको स्वास्थ्य शिविर र प्रहरी मेरो साथी अभियान पनि संचालन हुने जिल्ला प्रशासन कार्यालय बैतडले जनाएको छ अब सड़क तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौविस घण्टामा सुदूरपश्चिममा सड़क तथा सवारीसँग सम्बन्धित कुनै पनि घटना तथा दुर्घटना नभएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरले जनाएको छ आज दिनभरको मौसम पूर्वानुमान आज दिउँसो पश्चिमी क्षेत्रमा आंशिक बदली हुने भए पनि बाँकी क्षेत्रमा मौसम सपानै रहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ सात बजेको विपदका बखत हुने क्षतिबाट बच्नका लागि ग्रामीण क्षेत्रका मानिसहरू सचेत महाकाली अञ्चल अस्पतालमा रहेको आइसियु सञ्चालनमा आउन सकेन विद्यालय <ुण्या> भवन भत्किँदा विद्यार्थीहरू समस्यामा खडेरले बाली नलाग्दा बाजुरा कातेर गाविसमा भोकमारी हुने टेन्थ्रमा धान उत्पादनमा तेत्तिस प्रतिशत प्रधानमन्त्री भन्ने चक्करमा वाले परराष्ट्र नीति विपरीत कार्य गरेको एमाले उपाध्यक्ष राहुलको आरोप संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन हुन आवश्यक रहेको मन्त्री लेखकको भनाई र सुदूरपश्चिमका नौ जिल्लाबाट पञ्चासीवटा स्थानीय तहको सिफारिश असोचमा शान्तसम्म अठार वर्ष पूरा हुनेले आगामी चुनावमा भोट हाल्न पाउने समाचार सर्वण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ RadioUnity.com.np बाट पढ़न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ लगत्तै बीबीसी नेपाली सेवाको बिहानी पक्र